सुदूरपश्चिमको धार्मिक तथा सांस्कृतिक गौरव पर्वको रनक शुरू देवी देवताका गाथा तथा सामाजिक विकृति विसङ्गति विरूद्ध देउडा खेलिँदै शैक्षिक प्रमाणपत्र धितु राखेर ऋण दिने प्रावधान शैक्षिक बेरोजगारी कम गर्नका लागि ल्याइएको पूर्व अर्थराज्य मन्त्री भण्डारीको भनाई चार स्वास्थ्य सम्मानित <स्वारे> सुदूरपश्चिममा मेडिकल कलेज निर्माणको बाटो खुल्यो वन तथा भू संरक्षण मन्त्रालयद्वारा अत्तरियामा बन्ने भनेको मेडिकल कलेजको पूर्वाधार निर्माणका लागि रुख काट्न अनुमति र जङ्गली जनावरले बर्खेबाली सखा पार्न थालेपछि डोटीको दक्षिणी क्षेत्र प्रभावित बैतणीमा घरबारविहीन परिवारलाई अस्थायी टहरा निर्माणका लागि जमिन उपलब्ध सुदूरपश्चिमांचल को लोक संस्कृति में आधारित धार्मिक एवं सांस्कृतिक गौरा पर्व चहल पहल गोरा पर्वको चहल पहल कञ्चनपुरमा शुरू भएको छ यस वर्ष गोरा पर्व भदौ सात गते पंचमीका दिन पर्ने भए पनि घौडाको अवसरमा खेल्ने देउड़ा भने दुई साता अघिदेखि नै शुरू भइसकेका छन् मैनानगरमा हरेक दिन साँझ खुला मञ्च संविधान चोक लगायतका स्थानमा विभिन्न संस्थाको पहलमा घौरा खेल्नेको भीड़ लाग्ने गरेको छ गौरा पर्वको विसर्जन नभएसम्म गौरा घर मन्दिर परिसरमा महिला छुट्टा रूपमा गोलबद्ध भई स्थानीय लोक देउड़ा चैत्य -चुट्त धमारी लगायतका खेल खेलेर रमाइलो गर्ने गर्छन् यसरी देउडा चैत्य धमारी खेल खेल्दा देवी देवताका गा सम्बन्धी गीतका साथै सामाजिक विकृति विसंगति विरूद्ध पनि देवडा माध्यमले तीखो व्यङ्ग गर्ने चलन पनि यहाँ विद्यमान रहेको छ त्यसै गरी महाकाली साहित्य संघले पनि यहाँ गौरा पर्व महोत्सवको आयोजना गरेर देउड़ाको रौनकतालाई अझ बढ़ाएको छ भने खपतड़ समाजले पनि गौराका अवसरमा देउड़ा प्रतियोगिता गरिरहेको छ तीन दशकदेखि महाकाली साहित्य संघले मैनानगरमा गौरा महोत्सवको आयोजना गर्दै आएको महाकाली साहित्य संगमका अध्यक्ष वीरबहादुर चन्द बताए गौरा पर्व मनाइने खरमा महिलाले व्रतपछि सफा तमाको फाडामा बिरुवा अर्थात पाँच थरीका गेडागुडी भिजाएर राख्छन् गौरा र शिवको पूजामा अक्षमा प्रयोग हुने बिरुवा भिजाएको दिनदेखि गौरा पर्वको थालनी भएको मानिन्छ कैलाली जिल्लामाहरीको संख्या आवश्यकता भन्दा न्यून रहेको छ जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाभर आठ प्रहरी दरबन्दी रहेकोमा पैंचालिस जना महिला प्रहरी कार्यरत रहेका छन् प्रत्येक प्रहरी इकाइमा महिला प्रहरीको दरबन्दी छ तर दरबन्दी अनुसार पदपूर्ति नहुँदा जिल्लाका कतिपय इलाका र चौकी महिला प्रहरी विहीन रहेका छन् प्रत्येक प्रहरी चौकीमा महिला प्रहरी हुनुपर्नेमा जिल्ला प्रहरी कार्यालयमा समेत पर्याप्त संख्यामा रहेका छैनन् प्रहरी महिलाहरूको संख्या कम हुँदा महिला तथा लैंगिक हिंसाका साथै न्याय सम्पादन र सुरक्षा प्रत्याभूति कार्य पनि गर्न प्रभावित हुने गरेका छन् जिल्ला प्रहरी कार्यालय कैलालीका का प्रहरी निरीक्षक शैले बहराका अनुसार हाल जिल्लाका पन्ध्रवटा प्रहरी इलाकामा महिला प्रहरी कार्यरत रहेको बताउनु भएको छ प्रत्येक प्रहरी इलाका चौकीमा उपयुक्त भौतिक संरचना महिलाका लागि छुट्टै शौचालय पोसाक परिवर्तन घर आवास र बाल गृहको व्यवस्था नभएका का कारण महिला प्रहरी खटाउन समेत कठिनाई भएको उनले बताएकी छन् म जिल्ला प्रहरी कार्यालयमा सत्रजना महिला प्रहरी कार्यरत रहेका छन् त्यस्तै जिल्ला कारागारमा तीनजना इलाका प्रहरी चौकी फलटुडेमा एक भजनी लम्की टिकापुर मालाखेते चौमाला इलाका प्रहरी र सीमा प्रहरी चौकी बहुलिएमा दुई दुईजना वन पर... <colorful noise> तथा भू मन्त्रालयले अख्तरियाको केटामा बन्ने भनेको मेडिकल कलेजको पूर्वाधार निर्माणका लागि रूख काट्ने अनुमति दिएको छ रूख काट्ने अनुमति नपाएर वर्षौंदेखि रोकिएको काम यो निर्देशनसँगै अब सुदूरपश्चिममा मेडिकल कलेज निर्माणको बाटो खुलेको हो कलेजको निर्माणको ठेक्कापट्टा भएको वर्ष दिनपछि मन्त्रालयले जिल्लापनलाई लिखित रूपमा रूख काट्ने अनुमति दिएको छ रूख अनुमति दिएपछि लामो समयदेखि अल्जिएको गेठा मेडिकल कलेजको पूर्वाधार निर्माण कार्यलाई गति लिने अपेक्षा गरिएको छ मेडिकल कलेज स्थापना गर्ने भनेको जग्गामा रूख अनुमति नहुँदा स्थापनाको घोषणा भए पनि निर्माणको कामले गति लिन सकेको छैन मन्त्रालयको केही दिन आगी काटान को अन्मति दी जानकारी कराउद गेटा मेडिकल कलेज पूर्वाधार निर्माण समिति का सदस्य हेमराज पूजारा मंत्रालय को निर्णय पच्चीस जि कार्यालय लिखित रूप में रूख काटने अनुमति दईस जानकारी द्वक आगामी कार्तिक महीनादि रूख काटना को प्रक्रिया अढ़ाई समिति का सदस्य पुजारा पूर्व राज्य मन्त्री एवं बैतडी क्षेत्र नम्बर एकका सांसद दामोदर भण्डारीले हिमाली नेतृत्वको अघिल्लो सरकारलाई शैक्षिक प्रमाण पत्र धेतो राखेर रा ऋण दिने प्रावधान शैक्षिक बेरोजगारी कम गर्नका लागि ल्याएको बताउनु भएको छ बैतडीको पाटनमा रहेको कृष्ण उच्च माध्यमिक विद्यालयको छप्पनौ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै पूर्व अर्थराज्य मन्त्री भण्डारीले नेपाल प्राकृतिक स्रोतको धनी देश भएको भए पनि यी समुचित प्रयोग हुन नसकेको बताउनु भएको छ ले देशित्रै आर्थिक सम्भावनाको खोजी गरिरहेका बेला अत्तालिएर सरकार ठालेको उहाँले आरोप लगाउनु भएको छ सरकारको स्वाभिमानबाट डराएर रिमोटको प्रयोगबाट सरकार, सरकार फेरेको उहाँले दावी गर्नुभयो एक अर्को प्रसंगमा पूर्वार्थ राज्य मन्त्री भण्डारीले पंचेश्वर बहुद्देश्य परियोजनाको काम अगाडि बढ़ेको र यो परियोजनाबाट बैतडले सबैभन्दा बढ़ी लाभ प्राप्त गर्ने बताउनु भएको छ सम्मान परियोजनाले डडेलधुमा एक कार्यक्रमका बीच जिल्लाका चारजना स्वास्थ्य कर्मीलाई सम्मान गरेको छ जीएसकेको आर्थिक सहयोग केयर नेपाल र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ डडेलधुराद्वारा संचालित सम्मान परियोजनाले स्वास्थ्य क्षेत्रमा काम गर्ने क्रममा उल्लेखनीय योगदान र सहकार्य गरेको भन्दै जिल्लाका चारजना स्वास्थ्य कर्मीलाई सम्मान गरेको हो सम्मानित हुनेमा जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत फौज भट्ट पब्लिक हेल्थ नर्स पार्वती विष्ट अहेव प्रेम बहादुर र जोगबड़ा अस्पतालका मेडिकल अधिकृत प्रकाश दर्जी रहेका जिल्ला जन स्वास्थ्य कार्यालय टेलधुरामा सम्पन्न भएको स्वास्थ्यसँग सम्बन्धित सरकारवाला संस्थाहरूको बैठकको अवसरमा उनीहरूलाई सम्मानित गरिएको हो कार्यक्रममा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम संचालन गरिरहेका संस्था नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बहुद्देश्य विकास समाजले आर्थिक वर्ष दुई हजार मा त्रिहत्तरमा गरेका क्रियाकलाप र आगामी योजनाहरूका बारेमा जानकारी गराएका थिए भने जिल्ला स्वास्थ्य कार्यालयद्वारा संचालित बाल स्वास्थ्य अन्तर्गतको खोप व्यवस्थापन कार्यक्रम र सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत भएका क्रियाकलाप उपलब्धी आगामी योजनाका बारेमा प्रस्तुतिकरण गरिएको अब नियमित रूपमा दुई महिनाको अन्तरालमा बैठक बस्नेलाई काम गरिरहेका संस्थाहरूले त्यो दुई महिनाको अवधिमा के कति क्रियाकलाप सम्पन्न गर्यो भन्ने विषयको जानकारी आगामी बैठकमा प्रस्तुत गर्नुपर्ने र सम्पन्न क्रियाकलापको प्रतिवेदन समेत जिल्ला स्वास्थ्य कार्यालय डडिलधुरालाई पेश गर्नुपर्ने बैठकमा निर्णय गरेको थियो केही महिना अगाडिदेखि काम शुरू भएको बचाङको थमेना गाविस वडा नम्बर तीन र मा बत्ती बलेको छ स्थानीयको जन श्रमदान वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र र धमेना गाविसको सहयोगमा धमेना गाविसको सीताली खोलाबाट तीन किलो क्षमताको बत्ती बलेपछि स्थानीय खुसी भएको सीताली खोला सुधारिएको लघु आयोजनाका अध्यक्ष जगत रोकाईले जानकारी दिनुभएको छ बत्ती बलेपछि तीन चार ओडाका पैंसठी परिवारले गाउँमा खुसियाली मनाएका छन् बत्ती बलेसँगै यहाँका स्थानीयलाई विद्यार्थीहरूलाई पठन पाठन गर्न ससाना उद्योगहरू सञ्चालन गर्न निकै सजिलो भएको गणेश डोकायले बताएका छनृ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेक खर्च र इन्टरनेटमा रेडियो डाट युनिटी खबर सुनिरहनु भएको छ बैतडीको चौखाम गावेचको दोकाडामा रहेको काठी पुल फत्केर खोलामा बगेका दुईजना महिलाको उद्धार गरिएको छ पुलबाट दुई मिटर तल बगेको अवस्थामा हासुले देवी धामी र गीताबिका स्थानीयहरूले उद्धार गरेको स्थानीय जनक धामीले जानकारी दिनुभएको छ पुल जीर्ण अवस्थामा रही फत्किता समेत सम्बन्धित निकायले पहल नगर्दा यहाँका स्थानीयलाई आवत बारम्बार शास्ति भइरहेको छ जंगली जनावरले स्थानीय कृषकले लगाएको बर्खेवाली सकाप पार्न थालेपछि डोटिको दक्षिणी क्षेत्रका किसानहरू चिन्तित हुन थालेका छन् जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने निरौला गठसेरा र मान्ना कपाड़ी लगायत पश्चिमी गाविसका अधिकांश उड़ाहरू जंगली जनावरहरूबाट प्रभावित भएका छन् दुम्सी स्याल लगायतका जंगली जनावरहरूले स्थानीय कृषकहरूको खेतमा क्षति पुर्याउन थालेपछि निरौला गाविसको ओड़ा नम्बर पाँच छ नौ वर्षेन गाविसको पाँच र सात तथा गठसेरा गाविसको तीन र पाँच ओडाहरू अन्य क्षेत्र सबै सबैभन्दा बढी प्रभावित भएका छन् हिउँदको खडेरी गहुँ बालीमा राम्रो उत्पादन नभएको त्यस क्षेत्रमा जंगली बर्खे बालीमा क्षति पुर्याउन थालेपछि स्थानीय कृषकहरू साह्रै चिन्तित भएको स्थानीय कृष्ण भेटेलले खबर पठाएका छन् बैतडीको तल्लादेही गाविस वडा नम्बर आठ डाँडाघालीमा पहिरो तथा जमिन फाँसेर घरबार विहीन भएका परिवारका लागि स्थानीय रनी बोहराले अस्थायी टहरा निर्माणका लागि जमीन उपलब्ध गराएका छन् पीड़ित परिवारको स्थानान्तरणका लागि जमीनको खोजीमा रहेको प्राविधिक टोलीको रहवरमा तल्लादेही गाविस वड़ा नम्बर आठ दासी ढुंगामा आफ्ना नाममा रहेको मकैबारी बोहराले पीड़ित परिवारलाई निशुल्क रूपमा अस्थायी टहरा निर्माणका लागि दिएको तल्लादेही गाविसका सचिव डम्बर बहादुर विष्टले जानकारी दिनुभएको छ तत्काल घरबार विहीन भाया चार पर जमीन भाषी घर में बस् नमिलने भाई विस्थापित भाच परिवार गरी नौ घरपरिवारस का बोहोरा जमीन उपलब्ध करा नेकपा जिल्ला कमिटी दार्चुलाले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेको छ भदौ दुई र तीन गतै नेकपा एमाले जिल्ला कमिटिको सत्रौं बैठकले गरेको निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गरेको हो नेकपा जिल्ला कमिटी बैठकले गरेको निर्णय जनता सामू पुर्याउने उद्देश्यले पत्रकार सम्मेलन गरिएको नेकपा एमाले जिल्ला कमिटी दार्चुलाले जनाएको छ महा नेकपा एमालेका धारणा के हुन् भन्ने बारेमा बहस चलाएको जनाएको छ नेकपा एमाले जिल्ला कमिटि स्थानीय तह पुनसंरचनामा देखिएको विवाद समाधानको लागि एमाले जिल्ला कमिटि अध्यक्ष रामदत्त जोशीको अध्यक्षतामा नौ सदस्यीय कार्यदल गठन गरेको जनाएको छ बैठकले गरेको निर्णयबारे जानकारी गराउँदै एमाले जिल्ला कमिटी सचिव ज्ञानेन्द्र घर्ती एमाले भदौ पन्ध्र गतेसम्म जिल्लाको भौगोलिक अवस्था जनसंख्या लगायत सबै आधार तय गर्दै सीमांकन र केन्द्र निर्धारणबारे धारणा बनाउने अब सड़क तथा सवारीसंग संबंधित सुदूरपश्चिम को ट्राफिक अपडेट पच्लो चौबीस घण्टा में सुदूरपश्चिम में सड़क तथा सवारीस संबंधित क्लैपी घटना तथा दुर्घटना नेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाना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 सुदूरपश्चिम को धार्मिक तथा सांस्कृतिक गौरा पर्व को रौनक शुरू देवीदेवता का गाथा तथा सामजिक विसंग विरुद्ध देवड़ा खेलि शैक्षिक दे। प्रमाणपत्र धितो राखे ऋण दिने प्रावधान शैक्षिक बेरोजगारी कम करना का लिया पूर्व अर्थराज्य मंत्री भंडारी को चार स्वास्थ्यकर्मी सम्मानित सुदूरपश्चिम में मेडिकल कलेज निर्माण को बाटो खुले वन तथा भू संरक्षण मंत्रालय द्वारा अतरिया में बंदे मेडिकल कलेज के पूर्वाधार निर्माण काूख काटना अनुमति <ग्णारी> रंगली जनावर ने बर्खेबाली सखा पर्न ऐसी डोटी को दक्षिणी क्षेत्र प्रभावित बैतड़ी में घरबार अस्थायी टहरा निर्माण का जमीन उपलब्ध वण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा चा, चाहेको बेला हाम्रा र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यस, यस लगत्तै बीबीसी नेपाली सेवाको बिहानी पख सुन्न सक्नुहुनेछ